साथी युएस को सहयोग तथा नेपाल र उज्यालो नाइन्टी नेटवर्क संघको सहकारीमा साग विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर म सुजन श्रेष्ठ उपस्थित भएको छु तपाईँलाई आजको अङ्कमा स्वागत छ आज मसँग एकजना साथी आउनु भएको छ आउनुहोस् स्वागत गरौँ साथी आशिषलाई स्वागत छ तिमीलाई हाम्रो कार्यक्रममा धन्यवाद सुजन मेरो नियमित प्रस्तोता साथी कृपाको परीक्षा चलिरहेको कारणले गर्दा उनी कार्यक्रममा आउन असमर्थ छिन् त्यसैले कृपा नाओन्जेल साथी आशिषले मलाई साथ दिनेछन् अनि आशिष साथीलाई तिम्रो बारेमा बताइदेऊ न नमस्ते साथी मेरो नाम आशिष काफले म हाल त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञान विषयमा मास्टर्समा अध्ययन गर्दछु साथी गएको अङ्कमा हामीले तपाईँको जिज्ञासाको सम्बोधनको साथै लागु पदार्थको दुर्वसनको बारेमा क्लिनिकल साइकोलोजिस्ट प्रमेशमान प्रधानसँग कुरा गऱ्यौं र आज हाम्रो अङ्क अलिक साथीलाई जिज्ञासा लागेको हुन सक्छ कि मानसिक रूपमा अस्वस्थ हुनु भनेको खासमा के कुरा हो भनेर मानसिक रूपमा अस्वस्थ हुँदा के के सोचाइ प्रक्रिया हुन्छ र कस्ता भावनाहरू आउँछन् भन्ने जिज्ञासा लागेको हुनसक्छ आज हामी यो विषय वस्तुको रहेर कुरा गर्न गइरहेका छौँ आशिष यो एकदमै संवेदनशील विषय पनि हो मानसिक रोग सम्बन्धी व्याप्त भ्रमहरू र गलत बुझाइहरूले गर्दा यस किसिमका रोगहरू सम्बन्धित कमै कुराहरू गरिन्छ र यस्ता रोग लागेको व्यक्तिहरूलाई नकारात्मक दृष्टिकोणले हेरिन्छ आजको हाम्रो प्रयास मानसिक रोगलाई छलफलको विषय बनाउनु हो र यस रोग लागेका मानिसहरूको सोचाई भावना बुझ्नु पनि हो एकदमै राम्रो कुरा गर्यो आशिष मानसिक रोग लागेको व्यक्तिहरूसँग मानिसहरू बोल्न हिचकिचाउँछन् र धेरै जसोको धारणामा उनीहरू डरलाग्दा हुन्छन् भनी सुनेको छु मैले तर आजको कार्यक्रम सुनिसकेपछि साथीहरूले थाहा पाइहाल्नुहुन्छ कि उचित उपचार र हेरविचार पाएमा कडा मानसिक रोग लागेको व्यक्तिहरू पनि हामीसँग कुराकानी गर्न सक्षम हुन्छन् र आफ्नो भावना र विचार अभिव्यक्त गर्न पनि सक्षम हुन्छन् साथी हामीले एकदमै बुझ्नुपर्ने कुरा चाहिँ मानसिक रोग लागेपछि त्यसको सफल उपचार सम्भव छ र हुन्छ पनि त्यसैले कसैलाई मानसिक रोग लाग्यो भन्दैमा जिन्दगी नै बर्बाद भयो भनेर सोच्न चाहिँ हुँदैन अरू भौतिक रोग जस्तै यो रोग निको हुन्छ र फेरि मानिसहरू पहिले जस्तो आफ्नो जीवनयापनमा फर्किन सक्छन् आज हामी प्रत्यक्ष रूपमा मानसिक रोग लागेको व्यक्तिहरूसँग अन्तक्रिया गर्छौँ र उहाँहरूको सोचाइ भावना र विचारको बारेमा जान्न कोसिस गर्छौँ र साथै हामीसँग अन्तरक्रिया गर्ने साथीहरूलाई कस्तो मानसिक रोग लागेको छ त भन्ने बारेमा पनि जानकारी गराउँछौँ हामी टुसाल मानसिक रोग लागेका व्यक्तिहरूलाई उपचार गर्ने केन्द्र अमृता फाउन्डेसनमा अवलोकन र अन्तरक्रिया गर्न गएका थियौँ हामीले त्यस केन्द्रबाट पूर्व स्वीकृति लिएर मानसिक रोग लागेका केही व्यक्तिहरूसँग कुराकानी गरेका थियौँ यो बिहानी बिहार भनेको कुरा आफूले सुधार्ने का कुरा हो अरूले सुधार्ने कुरा होइन अब यहाँ जति बस्नु पैसाक्यो अब घर परिवार सबै त्यहाँ गएर भएन म अब घर परिवार नै भयो भनेर म बस्ने तयारीमा छु हामीले कडा खालको मानसिक रोग लागेका व्यक्तिहरूसँग अन्तरक्रिया गर्न भनेर गएका थियौँ हामीले कुरा गर्न लागेको व्यक्तिहरूलाई लामो समयदेखि त्यस केन्द्रमा उपचार गराइराखेको र स्वास्थ्यमा गुणात्मक सुधार आएकोले हामीले उहाँहरूलाई अमृता फाउन्डेसनको सल्लाह र स्वीकृति लिएर छानेका थियौँ हामीसँग कुरा गर्ने व्यक्तिहरूको गोपनीयताको सम्मान गर्दै हामी उहाँहरूको नाम र ठेगाना चाहिँ भन्दैनौँ हामी त्यहाँ पुगेपछि हामीसँग कुराकानी गर्न एकजना महिला हुनुभयो साथी सुजनले उहाँसँग गरेको कुराकानी अब हामी तपाईँलाई सुनाउन गइरहेका छौँ पहिला तपाईँलाई के भएको थियो तपाईँमा कस्तो खालको विचारहरू आउँथ्यो कस्तो खालको भावनाहरू आउँथ्यो र अहिले पछाडि फर्केर हेर्दाखेरि तपाईँको आफ्नो बानी बेहोरा चाहिँ कस्तो लाग्थ्यो तपाईँलाई पहिला म घर चाहिँ झडा परिरहन्थ्यो मलाई एक त थाइरोइड रोक्छ होइन अनि अब थाइरोइडले गर्दाखेरि होला भने घरमा सानसानो कुरामा झडा परिरहने अनि त्यो भएर भयो म अनि त्यसपछि पशुपति आउनु थालेँ पशुपति आएपछि म कुलतमा लागेँ कुलत भनेर गाजा खान थालेँ अनि पशुपतिमा छिरेपछि अब जिन्दगी भएर यस्तै रहेछ मरेर के पनि नाइन्छु भनेर थालेर अनि म त्यहाँबाट म पशुपतिदेखि आउने टेन्सन हुन्थ्यो गाजा साझा अनि म एक त फेरि पशुपतिनाथको भजन टोलीमा एक नम्बरको हो क्या नृत्यमा अनि अब त्यही बिहान आयो नृत्य गऱ्यो अब आफ्नो मन फ्रेस गएर राख्थेँ अनि अब त्यसपछि अलिअलि गऱ्यो गाजामा गाँजा खान थाल्यो अब गाँजा खान थालिसकेपछि फ्यामिलीहरूले थाहा पाएर अनि मम्मीहरू पनि भेट्न आउनुभयो अनि मैले अनि अब यस्तै रहेछ भनेर मम्मीहरूसँग पनि कराएर पठाएँ अनि पछि दिनै पछि घर गर घरबाट आउनु थालेपछि मम्मीहरूलाई पनि गाह्रो भयो अनि एक्काइसी माइती लिएर गएर उनीहरूले सुधार्न खोजेँ तर पनि म सुधारिनँ उनीहरूले त्यस्तो भइसकेपछि एकैचोटि अब मेन्टल हस्पिटल ल त्यसमा पाँच दिन बसेँ अनि यहाँ सरलाई भेटेर यता लिएर आउनुभएछ र अहिले चाहिँ अब पहिला हेरिकन आफूले आफूलाई कतिसम्म घटिया भइसक्यो भने सोचेँ अनि अब म यस्तो कुलतमा कहिले पनि लाग्दिनँ भनेर अब त्यही छ मेरो लास्ट पहिला चाहिँ तपाईँको कस्तो कस्तो विचार आउँथ्यो अरू मानिसहरू देख्दाखेरि हुन्छ नि र आफैप्रति सोच्दा पनि कस्तो कस्तो विचारहरू आउँथ्यो तपाईँको मनमा अब जब मैले पशुपतिमा प्रवेश गरेपछि चाहिँ अब मरे लानु के पनि रहन्छ भने सोच आएर म आज स्थितिमा पुगे पहिला त्यस्तो जाइरहेको कमेरामा चाहिँ एक्काइसी के भएर मन भडाङ्गेर पशुपति आएँ पशुपतिबाट अनि त्यो पैसै ठुलोहरू हुँदो रहन्छ भनेर अनि मैले अनि टागिर पनि खाना छोडिदिएँ र अब जिन्दगी यस्तै हो भन्ने सोचेर यो अवस्थामा आएको हो तपाईँलाई चाहिँ आफ्नो परिवारले कसरी हेर्थ्यो मेरो परिवारले मलाई राम्रो छोरी राम्रै छे बुहारी राम्रै छ राम्रो गरेर गर्छ घर बेस्थ्यो भने सोच्नु भएको थियो भनेपछि राम्ररी सोच्नुहुन्थ्यो राम्रै सोच्नुहुन्थ्यो अनि तपाईँलाई जुन अहिले रोग लागेको छ यसले गर्दाखेरि चाहिँ तपाईँको जीवनमा के असर गऱ्यो पारिवारिक जीवनमा तपाईँको काममा कसरी असर गऱ्यो यसले मेरो अब परिवार नराम्रो नै दृष्टि भयो नि उनीहरूलाई uh -huh. म कुलतमा फस्दै गएको थिएँ उनीहरूले सुधार्नलाई अमृता फाउन्डेसनलाई ल्याऊ अब फेरि राम्रो ठानुहुन्छ अनि मलाई ला लाग्छ विश्वास अनि अमृतामा चाहिँ कसरी दिनचर्याहरू बिताउनुहुन्छ दिनदिनै के गर्नुहुन्छ हरेक दिन बिहान उहाँहरूले मलाई चिया उठाउनुहुन्छ चिया नस्ता हामी तर्काइ चर्काई उहाँहरूलाई खेलाउनु सहयोग गर्छौँ अनि त्यसपछि उहाँहरूले खानासाना अनि एकछिन मर्निङ वाक तल झरिन्छ अनि खानासाना पाकेपछि खाना खायो वरि अनि बेड रेस्ट गरिन्छ दिउँसो अनि खाससास खायो फेरि तरकारी किलायो अनि बेलुका साँझ खाना खाइसकेपछि यसरी नै दिन्छ अरे बित्छ रमाइलो लागिरहेको छ यहाँ आउँदाखेरि अझ रमाइलो छ कतिको साथीहरू बनाउनु भएको छ धेरै नै छन् यहाँको कोहीसँग पनि त्यसमा पनि छ नि सबै साथीहरू नै हुन् सबैले राम्रो व्यवहार गर्छन् तपाईँलाई राम्रो व्यवहार गर्नु यहाँको सर्मिसहरूले कस्तो व्यवहार गर्नुहुन्छ व्यवहार गर्नुभएको के भन्नुहुन्छ तपाईँलाई के भन्नुहुने अब यहाँको चेली छोरी उहाँहरूको साथी जस्तै त्यही व्यवहार गर्नुभएको अनि यहाँ आइसकेपछि तपाईँलाई यहाँको डक्टर अनि थुप्रै सरहरू हुनुहुन्छ होइन म्यामहरू हुनुहुन्छ उहाँले चाहिँ कसरी तपाईँलाई उपचार गराइराख्नु भएको छ हाम्रो यहाँ अब टाइम टेबल हुन्छ औषधी खाने औषधी खाइयो अनि बेला बेलामा अब यहाँ केही भएको छ अनि तल बोलाएर सोधखोज गर्नुहुन्छ यहाँको सर्भिसहरूले धेरै राम्रो गर्नुभएको छ तपाईँसँग कतिको कुराकानी हुन्छ होइन हाम्रो हप्तामा बोलायो हप्ता हप्तामा बोलाइरहनुहुन्छ उहाँले एक दिन बिराएर भए पनि बोलाएर सोधखोज गर्नुहुन्छ कस्तो चल्नुहुन्छ त्यही राम्रो छ अनि तपाईँलाई चाहिँ अघि भनिहाल्नु भयो होइन म म सन्चु हुन्छु भन्ने विश्वास लाछ भनेर त्यस त्यो विश्वास चाहिँ कहाँबाट जाग्यो त तपाईँलाई ए अमृता फाउन्डेसनबाट जाग्यो नि यहाँको हेरचाह उपचार यहाँको उपचारले गर्दाखेरि नै अब म सधैँ भइसकु मैले कुरा छोडेँ भने भएँ सायद अब यहाँ अमृताबाट गएपछि नि तपाईँले औषधी खाइराख्नुपर्छ होला होइन सरहरूले त्यही भन्नुभएको छ होला तपाईँको विचारमा चाहिँ यो औषधी खानु चाहिँ उपयुक्त हुन्छ कि हुँदैन पछि गएर पनि यो अब आफूलाई नलाग ला, नलाग्ने रोग लागिसकेपछि औषधि त छोड्ने कुरा भएन भने औषधि त खाइन्छ अब महिना महिना चेकअप गरेर आइन्छ चे अब राम्रो छ यहाँको सर मिसाले गर्नुभएको व्यवहार र औषधी चाहिँ औषधी भनेको नछुटाउनु पर्ने चाहिँ खाइरहन्छु भनेपछि छुट्याउनुहुन्न होइन त हजुर छुटाउँदिनँ मैले चेकअप गरेर आउँछु र औषधी पनि छुट्याउँदिनँ अनि तपाईँलाई अब फेरि म काममा जान्छु मेरो काममा जान्छु म मेरो फेरि परिवारसँग बस्छु जुन पहिला जुन आफ्नो जीवन थियो नि फेरि सामान्य हुन्छ भने कतिको आशावादी हुनुहुन्छ यो बानी बेहोरा भनेको कुरा आफूले सुधार्ने कुरा हो अरूले सुधार्ने कुरा होइन अब यहाँ जति बस्नु भइसक्यो अब घर परिवार सबै त्यागेर हिँड्ने कुरा नि भएन म अब घर परिवार नै हो भनेर म बस्ने तयारीमा छु यो थियो हामीसँग मानसिक रोग लागेको एक महानुभावले गर्नुभएको का कुराकानी सुजन तिमीलाई कस्तो लाग्यो उहाँसँग कुराकानी गर्दा राम्रो प्रश्न गऱ्यौ तिमीले आशिष मलाई त एकदमै मजा आयो उहाँसँग कुराकानी गर्न सुरुमा उहाँ अलि हिचकिचाउनु भएको थियो तर उहाँसँग कुराकानी गर्दै गएपछि उहाँ निकै निखुल्नुभयो हामीसँग साथीहरूले पनि सुनिहाल्नुभयो कि उहाँ सामान्य मानिसले जस्तो मसँग मा कुराकानी गरिराख्नु भएको थियो हो सुजन उहाँको कुराकानी एक सामान्य व्यक्तिले गर्नेभन्दा केही फरक छैन अब उहाँलाई के रोग लागेको भन्ने बारेमा चाहिँ हामी पछि भन्नेछौँ अब फेरि हामी दोस्रो मानसिक रोग लागेको व्यक्तिसँग कुराकानी गर्न गइरहेका छौँ उहाँलाई पनि पहिलो व्यक्तिलाई जस्तै उही प्रश्नहरू सोधिएको थियो आउनुहोस् अब उहाँसँगको कुराकानी सुनाउन तपाईँलाई पहिला के भएको थियो अहिले सोचेर हेर्दाखेरि आफ्नो विचारहरू कस्तो आउँथ्यो कस्तो भावनाहरू आउँथ्यो अनि आफ्नै व्यवहारहरू चाहिँ कस्तो लाग्थ्यो तपाईँलाई मलाई मा, सामान्य व्यवहार लाग्थ्यो सामान्य न हो मलाई त एउटा बिरामी हुँदैछस् भनेर भन्ने कुरो चाहिँ सुने अब हुन् हुँदैछस् भनेर भनेर अनि त्यहाँबाट त्यो बिरामी बिरामी भएपछि उजार गर्ने क्रम भयो सुरु तपाईँको विचारहरू कस्तो कस्तो आउँथ्यो म बिएमा राम्रै खालको विद्यार्थी थिएँ बिए बिए पढ्दै थिएँ होइन बिए फाइनल दिएको थिएँ दिएर पास गऱ्यो नि त्यही हो मेरो विचारहरू नराम्रो भन्ने थिएन सर भावनाहरू कस्तो कस्तो आउँथ्यो तपाईँको आज त त्यति हुँदैन थियो सर होइन रिसोर्च चाहिँ अब सबैले जिसो भने रिसोनी हेऱ्यो भने रिसोर्च रिसोर्स दिँदा सबै होमन नेचर अनुसार चले अब सर कुनै त्यस्तो फरक खालको छैन अनि तपाईँको परिवार र समाजले चाहिँ तपाईँलाई कस्तो दृष्टिकोणले हेर्थ्यो मलाई त सामान्य दृष्टिबाट हेर्छ सर परिवारले त्यस्तो अरू मान्छेको कुरो सुनेर के भने पनि समाजले चाहिँ आइजहरू समाजले चाहिँ मलाई त्यस्तो गर्दैन सर नराम्रो गर्दैन तपाईँलाई यो रोग लागिसकेपछि चाहिँ तपाईँको जीवनमा यसले कस्तो असर गरेको छ जीवनमा असर तदेखि असरै भयो सर होइन त्यो खाना खान पनि खासै मन नलाग्यो निन्द्रा पनि नलाग्ने हुन्थ्यो पहिला पहिला त्यो परिवार सब कुरो सब सफल चट सर भनेपछि जस्तै आफ्नो पढाइमा आफ्नो जागिरमा अथवा आफ्नो पारिवारिक जीवनमा यसले तपाईँलाई कस्तो असर गर्थ्यो के पनि असर गरेन सर पनि असर गरेन सर्भिस सर्भिस गरेर सर्भिस काममा लगाएर काम गरियो घरियाले होइन परिवारमा आधी दुई पैसा दिनुपर्ने दियाले होइन साथीभाइहरूसित कुरा गरियो कुरा गरिहाल्यो सर मलाई केही पनि फरक पर्दैन सर मलाई अर्को रिसै हिसाबले गाडी गर्थ्यो तर सजन मान्छे चाहिँ कहिले पनि भनेन सर यहाँ आएपछि तपाईँलाई चाहिँ कस्तो महसुस भइरहेको छ पहिला चाहिँ अठेर ओठेर जस्तो लाग्थ्यो पछि चाहिँ ठिकै हो जस्तो लागेको छ ठिकै छ अनि कतिको सुधार भइरहेको छ जस्तो लाग्छ तपाईँलाई आफैमा धेरै सुधार भएछ सर धेरै सुधार भएछ अनि तपाईँलाई अब जुन यो रोग लागेको छ त्यो चाहिँ सन्चो हुन्छ पछि गएर भन्ने विश्वास लाग्छ तपाईँलाई अनि औषधी चाहिँ पछि पनि धेरै लामो समयसम्म खानुपर्ने हुन्छ होइन अनि तपाईँको चाहिँ के छ विचार तपाईँ औषधि छोड्नुहुन्छ कि खानुहुन्छ किन्छु सर सधैँभरि जस्तै पहिला तपाईँ काम गर्न जानुहुन्थ्यो अनि पढ्न जानुहुन्थ्यो होइन अनि परिवारमा बस्नुहुन्थ्यो त्यो कुराहरू चाहिँ फेरि मेरो जिन्दगीमा पहिलाको जस्तै हुन्छ भन्ने चाहिँ कतिको आशा दिनुहुन्छ सर अब सभा र परिस्थिति अनुसार दिदीबहिनीहरू बिहा भएर भयो दाजुहरू आफ्नो व्यवसाय गर्नु भयो त्यो सबै बहिनी त पुरै भएन सर यो थियो मानसिक रोग लागेको व्यक्तिसँगको कुराकानी सुजन पहिलो कुराकानी र यसमा के भिन्नता पायो त अहिलेकोमा मसँग कुराकानी गर्ने पुरुष हुनुहुन्थ्यो सायद उहाँमा औषधीको प्रभावले हुनसक्छ उहाँको स्वर केही लरबरिएको थियो अरू सबै एकदमै सामान्य नै थियो अब हामी अन्तिम मानसिक रोग लागेको व्यक्तिसँग कुराकानी गर्न गइरहेका छौँ उहाँसँग पनि पहिलो र दोस्रो व्यक्तिहरूलाई जस्तै उही प्रश्न गरेका थियौँ उहाँले के भन्नुभयो त आउनुहोस् अब सुनौ न त है पहिला कस्तो सोचहरू आउँथ्यो पहिला त्यसको बारेमा भनिदिनुहोस् न खोइ कस्तो भएन अनि भावनाहरू कस्तो भावनाहरू त्यही त के भयो के भएन त्यही त्यस्तै भएर आइ नभएर आइ थाहा भएन मलाई त बानी बेहोराहरू चाहिँ कस्तो थियो तपाईँको अहिले सो सम्झेर हेर्दाखेरि के लाग्छ तपाईँलाई पहिला उफ्रिने पाफ्रिने अब दिमागै के हुन्छ नाच्ने त्यस्तो हुन्थ्यो अहिले चाहिँ धेरै सुत्रा जस्तो लाग्छ अनि तपाईँको परिवार अथवा समाजले चाहिँ तपाईँलाई कसरी हेर्थ्यो राम्ररी हेर्थ्यो केही भन्थेन त अनि तपाईलाई जुन यो अहिले रोग लागिसकेपछि तपाईँको जीवनमा यसले कसरी प्रभाव पारिरहेको छ आफ्नो पारिवारिक जीवनमा आफ्नो काम पढाइमा असर त्यति गरे छैन होला छैन हुन्छ तपाईँको काममा पनि यसले असर गरेको छैन पढाइमा छैन अनि तपाईँको यहाँ अमृतामा चाहिँ दिनदिनै के गर्नुहुन्छ दिनचर्या कसरी जाँदैछ तपाईँको बसेर सुतेर सुतेर यहाँ चाहिँ कस्तो व्यवहार पाउनुभएको छ सर्भिसहरूबाट एकदम राम्रो एक राम्रो तपाईँले पछि गएर पनि धेरै औषधी खानुपर्ने हुन्छ धेरै बेरसम्म होइन औषधीहरू धेरै बेरसम्म धेरै समयसम्म खानुपर्ने हुन्छ अनि तपाईँ औषधी खान चाहनुहुन्छ धेरैसम्म खानुहुन्छ जतिसम्म खानुहुनुहुन्छ भन्छ त्यतिसम्म खान्छु पहिला पनि खाइरहेकै हो फेरि अब म पहिला जस्तै आफ्नो काममा जान सक्छु पहिला जस्तै म आफ्नो परिवारमा बस्न सक्छु भन्ने तपाईँको जुन आशा कतिको छ अब गएर बस्छु त्यस्तो बिरामी नहोस् भन्ने त्यस्तो आशा छ उहाँ हामीसँग कुराकानी गर्ने अन्तिम महानुभाव हुनुहुन्थ्यो उहाँ हामीसँग अलिक कम खुले तापनि सोधेको प्रश्नको प्रष्ट जवाफ दिनुहुन्थ्यो हामीले तिनजना जसलाई कडा किसिमको मानसिक रोग लागेको छ उहाँहरूसँग कुराकानी गऱ्यौँ र सुजन यो कुराकानीको दौरानमा मैले तिनैजनामा एउटा कुराको समानता पाएँ के कुरामा समानता पायो म पनि सुनौ न जस्तै तिनैजनालाई आफूलाई पहिले के भएको थियो भन्ने हेका रहेछ किनभने धेरै जसो मानसिक रोग लागेको व्यक्तिहरूमा सामान्यतया आफु एकदमै ठिक छु भन्ने भ्रम हुन्छ राम्रो अवलोकन गरेछौ तिमीले र मैले पनि के महसुस गरे भने उहाँहरूमा केही मात्रामा भए पनि अरु मानिसहरूसँग कुरा गर्ने चाहना चाहिँ हुँदो रहेछ अर्को कुरा उहाँहरूमा आफू सन्चो हुन्छु र पहिले जस्तो फेरि सामान्य दिनचर्यामा फर्किन्छु भन्ने विश्वास देखेर चाहिँ एकदमै खुसी लाग्यो र हामीलाई विश्वास पनि छ कि उहाँहरू चाँडै नै निको भएर आफ्नो घर फर्केर सामान्य जीवनयापन गर्नुहुन्छ हामीसँग कुरा गर्नु गर्नुभएका साथीहरूलाई खासमा कस्तो मानसिक रोग लागेको रहेछ त भन्ने कुराको जानकारी हामी कार्यक्रमको दोस्रो खण्डमा पस्किन्छौँ उज्यालो सुन्दै गर्नुहोला उज्यालो <ज़े> नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ अब हामी हामीसँग कुरा गर्नुभएका साथीहरूलाई खासमा कस्तो किसिमको रोग लागेको रहेछ भन्ने बारेमा बुझ्छौँ त्यसका लागि हामीले अमिता फाउन्डेसनमा साइकोलोजिस्टको रूपमा कार्यरत सुहन पदानाङ्गासँग कुरा गरेका थियौँ उहाँसँग हामीले तिनैजना साथीहरूको समस्याको बारेमा कुरा गरेका थियौँ आउनुहोस् कुरा आ, आ, अब उहाँसँगको कुराकानी सुनाउनु त सुरुको केसमा चाहिँ उहाँलाई के भएको होला सुरुको केसमा चाहिँ उहाँलाई बिएडी म्यानिया हो यसको मतलब बाइपोलोफेक्टिभ डिसअर्डर हो उहाँ चाहिँ अब बाइपोलोफेक्टिभ डिसअर्डरमा दुई किसिमको हुनसक्छ एउटा म्यानिया र एउटा डिप्रेसन अब उहाँको चाहिँ माइनिया हो अनि उहाँमा चाहिँ अलिकति एबनर्मल बिहेभियरहरू अथवा चाहिँ उहाँमा चाहिँ अलिकति असामान्य असामान्य व्यवहारहरू पनि उहाँको चाहिँ रोगैले देखाउने चाहिँ सिम्टम्सहरू हो उहाँको uh, अब यो बाइपोलर अफेक्टिभ डिसअर्डर भनेको पनि भनेको नै के हो भने कहिले चाहिँ कोही डिप्रेसन डिप्रेसिभ एपिसोडमा जान्छ डिप्रेसनमा बस्छ कोही म्यानेक एपिसोडमा जान्छ म्यानियामा बस्छ उहाँमा चाहिँ अब म्यानिया थियो पहिले अब उहाँलाई चाहिँ त्यो अब अलि असामान्य किसिमको चाहिँ उहाँमा चाहिँ सिम्टम्सहरू थियो जस्तै आफूलाई एकदम ठुलो ठान्ने अनि चाहिँ अरूप्रति शङ्का गर्ने र चाहिँ कसैले चाहिँ आफ्नो कानमा चाहिँ आवाज आउने मेरो विषयमा दुईजनाले कुरा गरिरहेछ भन्ने चाहिँ आवाज आउने भगवान्लाई चाहिँ मैले देखेँ भन्ने किसिमको चाहिँ उहाँमा थियो यी कुराहरू उहाँमा चाहिँ अहिले धेरै नै कम भइसकेको छ यो मेनिया भनेको चाहिँ के यो डिप्रेसनबाट कसरी फरक छ म्यानिया भन् भन्दाखेरि चाहिँ एउटा मान्छेले चाहिँ चाहिनेभन्दा बढी खुसी हुने चाहिनेभन्दा बढी आफूलाई चाहिँ सोसियलाइज गर्ने चाहिनेभन्दा बढी ऊ चाहिँ काम गर्न खोज्ने निद्रा कम हुने सेक्सुअल एक्टिभिटिजहरू बढ्ने हुन्छ अनि अरूको समाजमा नमिल्ने किसिमको डिसइनिभिसन भन्छ समाजमा नमिल्ने किसिमको व्यवहार हुने आफैले आफैलाई एकदम ठुलो सम्झिने र आफूमा चाहिँ एक किसिमको एकदम धेरै नै कन्फिडेन्स भएको या आत्मविश्वासको चाहिँ विश्वास भएको देखाउने चाहिँ हुन्छ तर डिप्रेसनमा के हुन्छ भने ट्याक्कै त्यसको उल्टा आफूमा चाहिँ आफूलाई चाहिँ दोषी ठान्ने आफू आफु चाहिँ सबैभन्दा चाहिँ सानो आफूलाई ठान्ने आफू उदास जहिले पनि उदास बस्ने एक ठाउँमा बस्ने उसलाई चाहिँ कुनै टिभी अथवा मनोरञ्जनको प्रोग्राम या साथीभाइसँगको भेटघाटमा पनि उसलाई चाहिँ केही मजा नआउने भोक पनि कम लाग्ने अनि उसको हिँडाइ बोलाइ सोचाइमा पनि एकदम बिस्तारै हुने रिटार्डेसन चाहिँ आउँछ त्यो बाहेक पनि अब सुसाइड सुसाइड अथवा चाहिँ यो आत्महत्याको विचारहरू पनि आउनसक्ने सिभियर केसमा त्यस्तो पनि हुन्छ अनि अर्को कुरो Uh, उनीहरूमा एक किसिमको विचारको विकारै भन्नु भनौँ हामीले कग्नेटिभ डिस्टोक्सन भनौँ एक किसिमले उनीहरूमा एउटा फ्युचर पनि उनीहरूले भविष्य भनौँ भविष्य भविष्यलाई पनि उनीहरूले चाहिँ एकदमै नेगेटिभ देख्छ uh, त्यसपछि उनीहरूले संसार पनि नेगेटिभ देख्छ आफूलाई पनि नेगेटिभ देख्छ आफूले नगरेको कुरामा पनि आफूलाई दोष चाहिँ देखाउने गर्छ अनि आफ्नो आफूलाई चाहिँ uh, अपराधी भाव चाहिँ देखाउनु देखाउँछ यी कुराहरू चाहिँ डिप्रेसनमा आउँछ चा। जस्तै उहाँको केसमा चाहिँ के छ यसको उपचार विधि अब उहाँको केसमा चाहिँ के छ भने एउटा त अब साइकेट्रिस्टहरूले उहाँलाई चाहिँ तीन किसिमको औषधि चाहिँ अहिले चलाइराख्नु भएको छ एउटा एन्टिसाइकोटिक भयो एउटा मुड स्टेबिलाइजर एन्टिसाकोटिक भन्दाखेरि उहाँको असामान्य व्यवहारलाई कन्ट्रोल गर्ने हो अनि मुड स्टेबिलाइजर भन्दाखेरि एउटा अब उहाँको चाहिँ जुन किसिमको एक किसिमको एकदम हाई मुडमा हाई मुड चाहिँ इलेटेड हुन्छ एकदम चाहिँ आफूलाई ठुलो थाने मुड चाहिँ एकदम राम्रो हुने हो त्यसलाई ब्यालेन्समा ल्याउने हो अर्को एउटा चाहिँ उहाँलाई कहिलेकाहीँ निद्रा नलायो भने निद्राको औषधि दिने हो केही चलाइराख्नु भएको छ अब हामीले अब साइकोलोजिस्टले इन्टरभेन्सन गर्नुपर्दाखेरि उहाँहरूलाई चाहिँ सबभन्दा पहिला त उहाँहरू चाहिँ अब औषधिले उहाँ एक किसिमको उहाँहरूमा मलाई रोग लागेको छ भने इन्साइट चाहिँ आउनु पऱ्यो त्यसपछि आएर हामीले बल्ल उहाँहरूसँग कुरा गर्छौँ सबभन्दा पहिला त हामी उहाँ जुन किसिमको हुन त अब साइकोटिक पेसेन्टहरूमा चाहिँ यो एक किसिमको यो काउन्सिलिङ साइकोथेरापी चाहिँ अलिक कमै मात्रामा युज गर्छ अथवा काउन्सिलिङ त युजै गर्न हुँदैन भन्छ तर हाम्रो चाहिँ अनुभवमा के छ भने साइकोटिक पेसेन्ट्सहरूमा पनि जुन एक सिभियर कन्डिसनमा आउँछ उनीहरूलाई एक्सप्लोर गर्दाखेरि क्वेसन गर्दाखेरि उनीहरूले चाहिँ एकदम आफ्नो भएको कुरा चाहिँ उनीहरूले स्पष्ट रूपमा राखिदिन्छ जस्तै उनीहरूको कुरा असम्भव भए पनि असत्य चाहिँ हुँदैन तर जब उनीहरू अब उहाँहरू चाहिँ ठीक हुँदै जान्छ इन्साइट आउँदै गर्छ उहाँहरूमा चा। चाहिँ मलाई रोग भएको चाहिँ महसुस गर्दै जान्छ उहाँहरूले चाहिँ कुराहरू लुकाउन थाल्छन् त्यही भएकोले अब एउटा त हामीले एक्सप्लोर गर्छौँ सुरुमा अनि त्यसपछि हामीले चाहिँ अब उहाँहरूको साइकोटिक सिम्टम्सहरू कम भइसकेपछि हामीले साइको एजुकेसन गर्छौँ अब जस्तै उहाँहरूले नै सोध्न आउनुहुन्छ मान्छे नदेखे पनि मेरो कानमा आवाज आउँछ के हो अथवा मैले देख्छु अरले नदेखेको देख्छु भनेर उहाँहरूलाई चाहिँ साइकोथेरापी र काउन्सिलिङ पनि गर्छौँ अब उहाँहरूलाई चाहिँ कगिभ बिहेभियर थेरापी पनि गराउँछौँ तर यी कुराहरू जम्मै उहाँले चाहिँ उहाँ चाहिँ औषधिले काम गरेपछि उहाँले आफैले आफिल आफैले निको भएपछि गर्छौँ हामी सुरुको केसमा चाहिँ उहाँ चाहिँ एकदमै एक्टिभ हुनुहुन्थ्यो होइन अरूसँगको पनि कुरा गऱ्यौँ हामीले अरूहरूभन्दा अलिक छुट्टै किसिमको एक्टिभनेस थियो उहाँमा अलिक खुलेर कुरा गर्नुभएको जस्तै उहाँ चाहिँ खुल्नु भयो तर अरूहरू चाहिँ त्यति खुलो खुलेनन् खासमा चाहिँ के कारण अक्टिवने, होला अब यसमा उहाँको पर्सनालिटी ट्रेट पनि छ अलिकति उहाँ लिडरसिप लिनुपर्ने रोग हुनुभन्दा अगाडि नै उहाँ अलि लिडरसिप लिनुपर्ने अरूलाई चाहिँ आफ्नो अन्डरमा राख्नुपर्ने उहाँको पर्सनालिटी ट्रेट त्यस्तो किसिमको छ त्यो भएकोले पनि देखेको हुनसक्छ तर मैले हेर्दाखेरि मुख्य कारण के हो भने ऊ उहाँमा मानिया छ मानिक भएको मान्छेहरू अलि बढी बोल्ने अलि अलि चाहिँ आफूलाई ठुलो ठान्ने चाहिँ गर्छन् त्यही भएर चाहिँ उहाँले चाहिँ अरूले भन्दा चाहिँ बढी बोलेको हो अब सिजोफेनिया अथवा चाहिँ अरू रोग भएको मान्छेहरूले चाहिँ अलिक कमै बोल्छ किनभने उनीहरूको जुन उनीहरूमा चाहिँ एउटा किसिमको एनिडोनिया अघि भने जस्तै एनिडोनिया हुन्छ सोसियलाइजेसन हुन मन नपर्ने एक्लै बसने बढी रुचाउने हुन्छ अनि अब सिभियर किसिमको सिजोफेनिया भन्नु भयो भने धेरै लामो समयसम्म भयो भने अलिकति मेन्टल रिटार्डेसन जस्तो पनि देखिन सक्छ त्यो भएकोले पनि उहाँहरूको चाहिँ कम्युनिकेसनमा अलिकति म्यानियाहरूको भन्दा कम देखिया हो अब हामी सेकेन्ड केसतर्फ जाँदैछौँ उहाँमा चाहिँ के भएको उहाँ चाहिँ स्किजोफेनियाको बिरामी हुनुहुन्छ उहाँ अलिकति लामो समयसम्म चाहिँ उहाँ चाहिँ स्कुज स्किजोफेनियाको बिरामी भएकोले उहाँको रोग चाहिँ क्रोनिकै छ चा। तैपनि उहाँमा चाहिँ सुधार चाहिँ बिस्तारै आइरहेछ चा। स्किजोफेनिया भन्दाखेरि हामी के पागलपनको रोग भन्छौँ तर हामीले चाहिँ कुनै पनि मान्छेको रोगलाई पागलपन चाहिँ भन्न मिल्दैन अब स्किजोफेनिया भनेको अब एउटा अब साधारणतया भाषामा भन्दाखेरि वैचारिक विकार नै हो विचार सम्बन्धी विकारै हो तर यो अलिक कडा रोग हो यसमा चाहिँ यो भइ रोग भइसकेपछि मानिसहरूले नभएको चिज देख्ने अरूले नदेखेको चिज देख्ने या सुन्ने पनि हुनसक्छ अब यो चाहिँ भनौँ हाम्रो दिमागको स्ट्रक्चरमै अलिक परिवर्तन आएर पनि हुनसक्ने रोग भएकोले यो अलि चाहिँ क्रोनिक भएर पनि निको हुनलाई अलिक गाह्रै हुन्छ तर निको भएको केसहरू पनि धेरै छन् अब यसमा चाहिँ स्किजियोफेनिया नै हो कि या अरू साइकोटिक डिसअर्डर हो जस्तै म्यानियामा पनि साइकोटिक डिसअर्डर हुन्छ यसमा पनि साइकोटिक डिसअर्डर हुन्छ तर एउटा चाहिँ फरक के छ भने यो साइकोटिक सिम्टम्समा पनि अब सिजुफेनियामा प्रायः जस्तो साइकोटिक सिम्टम्सहरू हाम्रो समाज हाम्रो चाहिँ परम्परा हाम्रो संस्कृतिसँग नमिल्ने हुन्छ जस्तै अब बाहिरको रहेको मान्छेसँग हामीले कुरा गरेँ अथवा त्यस्तै किसिमको चाहिँ कुरा गर्छ गर्छन् तर अरू अब म्यानिया भनौँ या अब भनौँ एटिपिडी भनौँ एफेक्ट एक्युट एन्ड ट्रान्जेन्ड साइकोटिक डिसअर्डर भनौँ डिप्रेसन सिभियर मा पनि एक किसिमको उनीहरूलाई यो साइकोटिक सिम्टम्स आउनसक्छ सिभियर मा पनि तर ती ती सिम्टम्सहरू ती लक्षणहरू हाम्रो समाज हाम्रो संस्कृतिसँग मिल्दोजुल्दो हुन्छ जस्तै अब सिभियर डिप्रेसन भएको मान्छेले जस्तै म गरिब छु भनेर चाहिँ सम्झिन्छ अथवा म चाहिँ एकदम ठुलो मैले दोष गराएको मैले आत्महत्या गर्छु भने त्यस्तो किसिमको सिम्टम्सहरू देखिन्छ तर वास्तवमा त्यो त अब हाम्रो समाजसँग या हाम्रो भनौँ न संस्कृतिसँग मिल्ने भयो फरक चाहिँ ठुलो फरक त्यसमा पनि छ यसको उपचार विधिको बारेमा बताइदिनुहोस् न अब सिजियोफेनियामा चाहिँ एन्टिसाइकोटिक दिइन्छ चा, तर सिजियोफेनिया भनेर नै एन्टिसाटिक साइकोटिकमा पनि विभिन्न किसिमको सिजियोफेनियालाई नै भनेर चाहिँ विभिन्न किसिमको औषधीहरू छ अब यो औषधि प्रयोग गर्दै जाँदाखेरि यस्तो अवस्था आउँछ कि उले, चा। उले, उले एक किसिमले आफूलाई भएको कुराहरू महसुस गर्न थाल्छ उले चाहिँ अब मैले अघि भने जस्तै मेरो कान अरूले सुन्दैन मैले कसरी सुन्छु भन्ने कुराहरू पनि आउँछ बिस्तारै इन्साइट आउँछ अब निको हुनेहरू पनि छन् यसमा अब त्यसको लागि चाहिँ हामी अब साइकेट्रिस्टको औषधी चाहिँ एकदमै जरुरी छ सुरुमा त साइकेट्रिक्सको औषधी नै चलाइन्छ त्यसपछि आएर अब साइकोलोजिकल इन्टरभेन्सनहरूमा अब हामीले मुख्य कुरो त उहाँ उहाँहरूलाई चाहिँ साइको एजुकेसन नै दिने हुन्छ त्यसपछि आएर बाहिर अब उहाँ बाहिर गइसकेपछि अथवा निको भइसकेपछि कसरी बाहिर एड्जस्ट गर्ने फ्यामिलीमा चाहिँ कसरी एड्जस्ट गर्ने अथवा अकुपेसनल थेरापी भनौँ उहाँहरू कसरी बिजी हुने अथवा पहिलेको काममा कसरी फर्किने ती कुराहरूमा हामी चाहिँ प्रशिक्षण दिन कोसिस गर्छौँ अनि यो सिजोफेनियाहरूमा चाहिँ परिवारको मान्छेहरूलाई पनि समस्या परेर आउँछ सिजोफेनिया भयो भने बढी आक्रामक हुने बढी दुःख दिने यो परिवारको सदस्यहरूलाई पनि हुन्छ त्यसैले हामी परिवारको सदस्यहरूलाई पनि हामी उहाँहरूलाई चाहिँ रोग यस्तो किसिमको हो भनेर फ्यामिली काउन्सिलिङमा बोलाउने चाहिँ कोसिस गर्छौँ हामी चाहिँ उहाँहरूलाई चाहिँ डिस्चार्जभन्दा अगाडि बोलाएर काउन्सिलिङ गरेर पठाउँछु ताकि चाहिँ उहाँहरूको रोगी चाहिँ घरमा जाँदाखेरि एउटा वेल एट्मोस्फियर अथवा उहाँहरूलाई चाहिँ सहज वातावरण बनोस् त्यो भएकोले ती कुराहरू पनि अब घर गइसकेपछि अब कसले जिम्मा लिएर चाहिँ औषधि खा खुवाउने हो उहाँलाई भन्ने चाहिँ हामी त्यही किसिमको काउन्सिलिङ गरेर उहाँहरूलाई चाहिँ सल्लाहहरू दिने कोसिस गर्छौँ अब हामी तेस्रो केसतर्फ कुरा गर्न गइरहेका छौँ यो तेस्रो केस चाहिँ खास के हो यो के भएको होला तेस्रो केस पनि यो पहिलो केस जस्तै uh, बिएडी म्यानिया हो बाइपोलोफेक्टिभ म्यानिया uh, करेन्ट एपिसोड म्यानिया पनि भन्छौँ हामी उहाँमा पनि साइकोटिक सिम्टम्सहरू पहिला थियो उहाँ चाहिँ पहिला एकदमै बढी बोल्ने नाच्ने गाउने uh, सोसियल डिसइनिभिसन भन्छ अलिकति फुलिस इन्टरप्राइजेस भन्छ अब काम गरे गराए पनि अलिकति काम गर्न खोजे अथवा प्लान बनाए पनि अलिकति ओभर किसिमको सम्भव नहुने प्लानहरू बनाउने त्यस्तो गर्नुहुन्थ्यो तर उहाँमा चाहिँ अब औषधले काम गर्दै जाँदाखेरि उहाँमा चाहिँ ती कुराहरू छ बिस्तारै हट्दै गएको छ तर अलिकति उहाँमा चाहिँ अलि स्लो हुनुहुन्छ उहाँ उहाँ स्लो हुनुहुन्छ अब पहिलो केस पनि त्यही केस हो बिएडी म्यानिया नै हो तर पहिलो केसमा चाहिँ उहाँले चाहिँ एकदम राम्ररी बोल्नुभयो बो, दो तेस्रो केसमा बो, बो, के भयो भने उहाँले बिस्तारै बोल्नुभयो कम बोल्नुभयो होइन यसको कारणहरू पनि छ अब एउटा कारण त के हुनसक्छ भने उहाँलाई चाहिँ एउटा अब म्यानियाको औषधि दिँदाखेरि औषधिको एउटा भनौँ एडभर्स इफेक्ट हुन्छ त्यो चाहिँ नेगेटिभ एड्भर्स इफेक्ट पनि भन्छौँ किनभने अब एकदम हामी उहाँ चा। चाहिँ एकदमै इलेटेड मुड एकदमै उहाँको चाहिँ व्यवहारहरू पनि सामान्यभन्दा बढी भएको छ त्यो कन्ट्रोल गर्नलाई चाहिँ औषधि दिइन्छ चा। एन्टिसाकोटिक दिइन्छ त्यसले गर्दाखेरि पनि अलिकति मान्छे चाहिँ स्लो हुने अलिकति बिस्तारै बोल्ने कम बोल्ने चाहिँ गर्छन् गर, गर त्यो पनि हुनसक्छ हामीले तिनजनासँग कुरा गर्दाखेरि चाहिँ के पायो भने सबैले चाहिँ औषधि खान्छु भन्ने तत्परता देखाउनुभयो जुन एउटा राम्रो कुरा पनि हो तर तपाईँको अनुभवमा यहाँबाट गइसकेपछि मानिसहरूले कतिको खान्छन् त कन्टिन्यू गर्छन् औषधि के पाउनुभएको छ अब अब अनुभवको कुरा गर्ने हो भने यहाँबाट गइसकेपछि सबैले औषधि खान्छन् भन्ने चाहिँ छैन अब धेरैजसो केस चाहिँ फेरि चाहिँ डोरिनु या रिल्याप्स हुनुको कारण चाहिँ औषधी छोड्नु नै हुन्छ यो रिल्याप्स चाहिँ कतिको हुन्छ यो रिल्याप्स चाहिँ एक्ज्याक्ट फिगरमा त भन्न सकिँदैन तर भन्नुपर्दाखेरि यो रिल्याप्स चाहिँ धेरै मात्रामा देखिया अब त्यो रिल्याप्स हुनुको कारण एउटा कारण के हुनसक्छ भने मैले अघि भने जस्तै समाज र परिवारको वातावरण पनि हुनसक्छ यहाँ हामी औषधि दिन्छौँ उहाँहरूलाई चाहिँ काउन्सिलिङ गर्छौँ साइकोथेरापी दिन्छौँ उहाँहरूलाई चाहिँ फेरि एडजस्ट गर्नलाई उहाँहरूलाई चाहिँ साइको, दिन साइको एजुकेसनहरू दिन्छौँ तर बाहिर गएपछि परिवारमा या समाजमा गएपछि पुरानै जुन जुन परिस्थिति पुरानै परिस्थिति उहाँहरूले चाहिँ अनुभव गर्नुहुन्छ जुन परिस्थितिले गर्दाखेरि अथवा कुन जुन समाजले गर्दाखेरि जुन पारिवारिक कल अथवा पारिवारिक भनौँ न इम्ब्यालेन्सले गर्दाखेरि गर्दा उनीहरू उहाँहरूलाई चाहिँ रोग लागेको हुन्छ त्यही त्यही चाहिँ समाज अथवा त्यही वातावरणमा गएर अथवा त्यो चाहिँ उहाँलाई रोग दोरेको पनि हुनसक्छ अनि अर्को कुरो के छ भने समाज परिवारले एकचोटि रोग लगाइसकेपछि उहाँहरू समाज परिवारको व्यवहार पहिलेभन्दा धेरै नै फरक हुन्छ अनि अब त्यो फरक भएपछि आफूलाई चाहिँ अलिकति भनौँ न अब पागल जस्तै व्यवहार फेरि निको भइसकेपछि गरेपछि निको भइसकेपछि पनि त्यस्तो गरेपछि उहाँहरूमा एक किसिमको फ्रस्ट्रेसनको भावना आउँछ अनि त्यो भएकोले पनि रोग दोहोरिन्छ परिस्थिति जन्ने कुराहरूले पनि रोग दोहोरिन्छ त्यसैले हामी यहाँ यो बिरामी ल्याउँदाखेरि केही समय परिवारबाट टाढा राख्छौँ किनभने त्यो वातावरण जुन वातावरणबाट उहाँहरू रोगी भएर आउनुभयो त्यो वातावरणमाबाट चाहिँ अलि टाढै राख्छौँ त्यसको परिणाम चाहिँ हामीलाई राम्रै आइरहेछ तर वास्तवमा भन्नुपर्दाखेरि के छ भने यो हाम्रो चाहिँ केही समयको लागि मात्र अस्थायी मात्र हुन्छ तर हाम्रो उद्देश्य भनेको उनीहरूलाई परिवारमा पुन नै गर्ने हो अब औषधिको कुरा गर्नुहुन्छ भने एउटा त परिवारले जिम्मा लिँदै दिँदैन कसैले अब त्यो परिवारले जिम्मा नलिएपछि बिरामीले चाहिँ आफै सो इच्छाले खाने गर्दाखेरि कहिलेकाहीँ अब भुल्ने पनि गर् गर्छन् कहिलेकाहीँ अब नेग्लेक्ट पनि गर्छन् अब अरू कुरा के छ भने यो रोगको लक्षणहरूमा मानसिक रोगको लक्षणहरूमा के हुन्छ भने अघि भने जस्तै एउटा आफूमा एउटा भावना आउँछ म ठिक भइसकेँ भन्ने अब रोगैले चाहिँ त्यस किसिमको विचार चाहिँ उसलाई ल्याउँछ ल्याएपछि उसले खान छोडिदिन्छ अर्को कुरो अब कोही परिवारले चाहिँ जिम्मा लिएरै खाए पनि रोगीले के गर्छ भने धेरै समयसम्म रोग रोगको औषधी खाइसक्यो भने चाहिँ डिक्क भएर नखान पनि खोज्छ अनि प्रायः जस्तो रोगीले के के पनि गर्छ भने जिब्रोभित्र जिब्रोको तल रो औषधी चा, पानी चाहिँ निलिदिन्छ घरको चा। मान्छेहरूले हेर्दाखेरि औषधी खाएको जस्तो हुन्छ तर वास्तवमा ऊ बाथरुममा गएर झ्यालबाट फालिदिन्छ अब त्यसै न्छ सुहन प्रथा नाङ्गसँगको कुराकानी पछि अब हामी कार्यक्रमको अन्त्यमा आएका छौँ आशा छ आजको यस कार्यक्रमले मानसिक रोग लागेका व्यक्तिहरूको बारेमा सकारात्मक धारणा बनाउन मद्दत गर्यो केही मानसिक रोगहरूको बारेमा जानकारी उपयोगी भयो अब हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ सुजन तिमी कतिको शारीरिक व्यायाम गर्छौ नियमित रूपमा गर्दिन कहिले काहीँ गर्छु हुन त यो सबैलाई थाहा भएको कुरा हो शारीरिक व्यायामले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ तर शारीरिक व्यायामले मानसिक फाइदाहरू पनि प्रदान गर्दछ शारीरिक व्यायामले कस्ता मानसिक फाइदाहरू प्रदान गर्छन् त शरीर र मन मस्तिष्कको गहिरो सम्बन्ध रहेको हुन्छ प्राय जो मानिसहरू शारीरिक व्यायाम गर्दछन् उनीहरूमा स्फूर्तिपना राम्रो निद्रा तीव्र स्मरणशक्ति र आफू र आफ्नो जीवनप्रति सकारात्मक विचार बढी भएको पाइएको छ यसका साथै डिप्रेसन र तनाव सम्बन्धी समस्याहरूमा पनि यसले निकै फाइदा पुर्याउने अध्ययनहरूले देखाएका छन् विशेष त व्यायाम गर्दा इन्डोरफिन हर्मोनको उत्पादन हुने गर्दछ जसले हाम्रो दिमागमा सकारात्मक ऊर्जाको प्रभाव गर्दछ र यसले डिप्रेसन र तनावको लक्षणहरूलाई कम गर्न मदत पुऱ्याउँदछ यसका साथै नकारात्मक सोचहरूबाट हामीलाई ध्यान हटाउन पनि मदत गर्दछ ए भनेपछि अब व्यायाम गर्न जिम खाने नै जानु पनि हो कि पर्दैन शारीरिक व्यायामबाट फाइदा लिन गरौँ र गाह्रो व्यायाम नै गर्नुपर्छ भन्ने सामान्य र मध्यम खालका व्यायामहरू जसले श्वास फेर्न गाह्रो नहुने गरी हाम्रो श्वास वृद्धि गर्दछ र जसले धेरै गर्मी पसिना नहुने गरी शरीरमा न्यानोपनको आवास गराउँदछ यस्ता व्यायामहरूले पनि निकै नै फाइदा गर्दछ तर यस्ता व्यायामहरू भने नियमित हुनु जरुरी छ है यस्ता व्यायामहरूमा प्राणायाम योग र जगिङ पर्दछन् धन्यवाद आशिष टिपको लागि आजको टिपले साथीहरूलाई पक्कै पनि मद्दत हुन्छ भनेर आशा गर्दछु साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुनेछ बेलुकी पाँच पन्ध्रदेखि बजे बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न हुने समस्या र जिज्ञासा कुनै बेलामा पनि टिपाउन सक्नुहुन्छ हामी महिनाको दुईवटा शनिबार एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ हामीलाई तपाईँलाई इमेल लेख्ने हाम्रो ले ठेगाना हो मनोजिज्ञासा एट द रेट साइक विज्ञान डट कम एमएनओ जेआइजिज्ञासा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 उज्यालो अनलाइन डट कम सँगै साइक वेबसाइट डब्लु डब्लु डब्लु डट साइक विज्ञान डट कमबाट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट द रेट साइक विज्ञानमा फलो गर्न सक्नुहुन्छ आजको कार्यक्रममा हामीले मानसिक रोग लागेको व्यक्तिहरूसँग अन्तर्क्रिया गऱ्यौँ र केही मानसिक रोगको बारेमा जानकारी पनि दियौँ र अन्त्यमा साइक विज्ञान टिप पनि दिऊ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद साथै प्राविधिक रूपमा सेयर गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै छौ आजलाई म सुजन श्रेष्ठ र म आशिष काफले आजको कार्यक्रमबाट विदा लिन्छौ नमस्कार